नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा डब्लु डु डेडर्फ कमबाट पनि संसारभरकै साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खनाल अब स्थानीय समाचार विस्तार में आज नया वर्ष दुई हजार सत्तरी साल को पहलो दिन देश विदेश में रहकर नेपाली धूमधाम का साथ मनाई वर्ष को शुरुआती दिन राम भई वर्ष भरी नई राम होने विश्वास का साथ आज नेपाली बिहान देखि नुहाईधुआई आपूला मन पर्ने पर खाने तथा मन पर्ने स्थान में घूमने जाने गर्दन नया वर्ष कई वर्षदी एक पर्वकै रूपमा मनाउने गरिएको सबने भने सरकारले आज सार्वजनिक विधा समिति दिएको छ यसबीच नयाँ वर्ष दुई सत्तरी सालको अवसरमा सामुदायिक रेडियो रिडिय। रेडियो अर्पण एक सय चार थब्लो पाँच मेगा तथा अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् रेडियो अर्पण तथा सहकारीका अध्यक्ष वेद आचार्यले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण कार्य पदाधिकारी सेयर सदस्य कर्मचारी विज्ञापनदाता ग्राहक वर्ग शुभचिन्तक तथा स्वदेश तथा विदेशमा रहने आम नेपालीहरूको सुख शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ साथै शुभकामना सन्देशमा नयाँ वर्षले सम्पूर्णमा थप जोस जागर पैदा गरोस् अनि देशमा अमन कायम रहोस् भन्दै अध्यक्ष आचार्यले कामना गर्नुभएको छोटो समयमा नै सबै सामूह लोकप्रिय रेडियोको रूपमा स्थापित गराउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सल्लाह सुझावका आधारमा थप नयाँ कार्यक्रम ल्याउने तथा समाजप्रति बढ़ी उत्तरदायी बनेर लाग्ने समेत शुभकामना सन्देशमा प्रतिबद्धता जनाइएको छ इंटरनेशनल मनी एक्सप्रेस आईएमई प्रीले नववर्ष दुई हजार सत्तरी साल कारोबार करने ग्राहक विशेष योजना लिया में रेमिटैंस कारोबार करने ग्राहक आईएमई करों एन साल को सीम उपहार पाऊं भोजना लागू कर बैशाख एक गतिदि जेठ एकतीस गतिम देशभर का आईएमई का रेमिटैंस काउंटर आईएमई को विदेश रैसा झिकन र स्वदेश पैसा पठाने सब्त करना सकते सकिने आईएमई का टाड़ी शाखा का संचालक राजेन्द्र कोईरला जानकारी दूंभ चितवनको कल्याणपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ बिहान करिब साढे छ बजे मंगलपुरबाट नानगढ़तर्फ आउँदै गरेको ना तिनख पाँच छ चार नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेको एक साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भनपाचार बस्ने टेकबहादुर परियारको मृत्यु भएको उनको उपचारका क्रममा मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ हरेक वर्ष वैशाखको पहिलो साता मनाउने वन्यजन्तु सप्ताह आजबाट चितवनमा शुरू भएको छ सप्ताहको पूर्वी सौरामा एक कार्यक्रमको आयोजना गरी उद्घ उद्घाटन उद गरिएको थियो सौरास्थित नज प्रवेशद्वारमा गरेको कार्यक्रममा नेपाल नैकुञ्ज र विश्व सम्पदा सूचीको तलन गरी सप्ताहको उद्घाटन गरिएको हो सप्ताह उद्घाटन कार्यक्रममा संरक्षण कर्मीहरूले चितवनमा बन्ने जन्तु र मानव बीचको द्वन्द्व बढ्दै गएकाले यसलाई कम गर्न सप्ताहव्यापी रूपमा गर्ने चेतनामूलक कार्यक्रम कोषेढुङ्गा साबित हुने बताएका थिए कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षणको सौराका प्रशासकीय अधिकृत रामकुमार अर्याल मेरगाज मध्यभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाई बचुली गाविसका सचिव त्याजेन्द्र नाथ लगायतले बोल्नु भएको थियो उद्घाटन कार्यक्रममा संरक्षणसँग सरकार राख्ने विभिन्न संघ संस्था सामुदायिक वन र सौराहका होटल व्यवसाय नेचर गाइड लगायतका संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो नेकपा एमाले चितवनले नववर्ष दुई हजार सत्तरीको अवसर पारेर विक्रम सम्भ दुई र चौवालिस सालमा पार्टीको तर्फबाट जनपक्षीय उम्मेद्वार भई निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ भरतपुर स्थित पार्टी कार्यालयमा आज एमाले चितवनले नववर्ष दुई हजार सत्तरीको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरी तात्कालीन गास स नशस प्रधान पञ्च उप प्रधान पंच जिल्ला पञ्चायत सदस्य राष्ट्रिय पञ्चायत सदस्य गरी एक सय खादा र प्रमाणपत्रले सम्मान गरिएको हो तात्कालीन अवस्थामा पार्टीको आह्वानमा जनपक्ष उम्मेद्वारको रूपमा निर्वाचित भई पञ्चायती शासनको विरुद्ध प्रजातन्त्र स्थापना र जनताको सेवामा उत्कृष्ट कार्य गरे बापत सो कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको नेकपा एमाले चिद्धम्बनले जनाएको छ जिल्ला पार्टीले तात्कालीन राष्ट्रिय पंचायत सदस्य जागृत प्रसाद भेटवाल जिल्ला पञ्चायत सदस्यहरू जगतराज पौडेल विष्णु रितिवारी विभिन्न गाउँ पञ्चायतका प्र प्रधान पञ्चहरू हिमबहादुर पिया दावालामा लिलाधर आचार्य गोपी श्रेष्ठ थम्बहादुर पुन इन्द्रलाल श्रेष्ठ लगायत ओडा अध्यक्ष तथा सदस्यहरूलाई सम्मान गरेको थियो नेकपा एमाले केन्द्रीय सदस्य देवी ग्यावालीको प्रमुख आतिथिथा र जिल्ला अध्यक्ष जगन्नाथ अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले अनुसन्धान अनुशासन आयोग सचिव हरिशा को ठा लेखा आयोग का सदस्य जेपी भेटवाल पूर्व सभासद सीता पौडेल नारिडी अञ्चल सम्पर्क मञ्चका मिलन धरेल राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदी कृष्ण प्रसाद खनाल दाबा लामा जिल्ला उपाध्यक्ष कृष्ण भक्त पोखरेल ए माओवादीका विनाश नेपाली कङ्ग्रेसका शालिग्राम पौडेल नेकपा माओवादी अम्बिका मडबरी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मोहनमणि ढकाल राप्रपा चितवनका रामरी कण्डेल राप्रपा नेपालका बद्री ती उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई बार एसोसिएसन चितवनका अध्यक्ष राजकुमार श्रेष्ठ अनुराज सबैका ऋषिकेश आयोजनामा नवर्ष दुई हजार सत्तरीको अवसरमा शुभकामना आदान एवं चुयापान कार्यक्रम आज भुजारमा सम्पन्न भएको छ नारायणी इलाका वन कार्यालय भुजाडका प्रमुख एमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरण्डबार क्षेत्रका सामुदायिक वनका पदाधिकारी जिल्ला वन कार्यालयका एवं इलाका वन कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका सचिव विष्णु सापकोटा सहायक वन अधिकृत क्षेत्र विक्रमखाण्ड तोयानाथ पौडेल प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिमखडा उदयपुर सामुदायिक वन जुटपानीका अध्यक्ष केशव लामा थाङकोला सामुदायिक वनका अध्यक्ष जयलाल कण्डेल पञ्चकन्या सामुदायिक वनका अध्यक्ष रामबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन निर्माण भए पनि कार्यान्वयन हुन नसक्दा समाजबाट छुवाछुत र विभेद अन्त्य हुन नसकेको आज पदमपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले बताएका छन् दलित मानवाधिकार समाज पदमपुरले आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागीले समाजमा छुवाछुत र विभेद भए पनि विभिन्न कारणले त्यो बाहिर आउन नसकेको बताएका थिए पदमपुर गाउँ विकास समितिको सहयोग तथा इन्सेक्स जिल्ला कार्यालय चितवनको सहकारीमा भएको पदमपुर गाविसका दलित समुदायका समस्या र समाधानका विषयमा सरकार वराहरूको भूमिका विषयका कार्यक्रममा बोल्ने वक्ताहरूले मन्दिरमा वैवाहिक कार्यक्रम गराउन पण्डितले नमानेको सामाजिक अपराधका घटनामा दलित प्रत्यक्ष दर्शीले देखेको कुरालाई नजरअन्दाज गरिएको जस्ता समस्या सहभागीहरूले राखेका थिए समाजका अध्यक्ष श्रीषमान दर्जीको अध्यक्षता तथा दलित बर्गोत्थान जिलान्वय समिति चितवन का अध्यक्ष गोपाल परियार प्रमुख आतिथ्यता कार्यक्रम में इन्सक जिलाजक मुकुन्द दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक महत्त्वका कार्यक्रममा दलित सहभागिता वृद्धिका लागि दलित मानवाधिकार समाज गठन गरिएको जानकारी दिनुभयो गाविसमा रहेका दलितको तथ्याङ्क अध्यावद्ध गर्ने तथा सोही आधारमा दलितका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयो दलित समुदायले भोग्दै आएका समस्याको पहिचान गर्न सकिने संवाद र छलफलका माध्यमबाट त्यस्ता समस्या समाधान गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो प्रहरीको कुटाइबाट नवलपरासीमा तीनजना घाइते भएका छन् नारायणी नदीबाट गिटी बालुवा निकाल्ने क्रममा नर्सही प्रहरी चौकीका प्रहरी शायक निरीक्षक राजेन्द्र बस्नेते कुटपिट गर्दा नर्सही वडा नम्बर एकका पैंतालिस वर्षीय सीताबिन वडा नम्बर दुईका चौध वर्षीय बालक कलामुद्दिन अन्सारी र पक्ली हावा गाविस नम्बर का तिस वर्षीय हरिगोविन्द कानु घाइते भएका छन् प्रहरले कुट्न थालेपछि ट्र्याक्टरमा का काम गर्न गएका मजदुरहरू भागेकाले कुटिनबाट बसेको नर्सरीका मनोज गुप्ताले बताउनु भयो नदीबाट ट्र्याक्टरमा बालुवा लोड गरी बाहिरिँदै गर्दा प्रियहरूले प्रति ट्रली पाँच सय रुपियाँ घुस मागेको र नदिएपछि मणासन्न हुने गरी कुटपिट गरेको कु गुप्ताले बताउनुभयो नरसहि प्रहरीले यसअघि पनि दुई पटक यसरी कुटेको कु स्थानीय बासिन्दाले बताएका छन् घुस दिनेलाई बालुवा झिक्न दिने, दिने र नदिनेलाई कुटपिट गर्ने गरेको कु स्थानीय बासिन्दाको आरोप छ तर प्रहरीले भने नियम विपरीत नदीबाट बालुवा झिक्नेहरूलाई आफूले रोक्ने गरेको कु बताएको छ अब पालो अर्पणजना आवाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छन् नयाँ वर्ष दुई सत्तरी सालले मुलुकमा के परिवर्तन ल्याउनुपर्छ जस्तो लाग्छ ए राजनैतिक परिवर्तन बे आर्थिक क्रान्ति पुरा हुनुपर्छ र सी जे छ ठिकै छ अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप करी एक स्पेस दी पीओएलएल पोल टाइप करी आपूक उत्तर ए पी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान अर्पण जनआवाज को मतपरिणाम हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटोडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नारायण मुग्लिन मुगलिन औमाण्डौँ मुगलिन दमरी पोखराम नारायण सडक खण्ड पनि पालो सामुदायिक आवाजको आजदेखि नयाँ वर्ष शुरू भएको छ सा। उनासत्तरी सालमा राजनैतिक क्षेत्रमा निकै उतार चढाव पायो केही परिवर्तन भई, तर जनताले चाहेको संविधान भने बन्न सकिन अब दोस्रो पटक संविधान सभाको निर्वाचन गरिँदैछ जनताको संविधानका लागि चार चार वर्षमा पनि संविधान दिन नसकेका नेताहरूको विश्वासमा आम जनताले अहिले पनि शङ्का भने गरिरहेका छन् सत्तरी सालले राजनैतिक क्षेत्रमा कस्तो सन्देश दिनुपर्ला भनी आज सहकर्मी सुजित आहमालले सर्वसाधारणलाई सोध्नु भएको छ सुनौ उनीहरूको आवाज राजनीति माहौलमा नराम्रो किसिमको चाहिँ एउटा सन्देश जुन जनताले पाएका छन् त्यो सन्देशलाई चाहिँ अब आउने नयाँ सालमा राम्रो किसिमको सन्देश जाओस् राम्रो किसिमले चाहिँ सबैलाई चाहिँ एउटा धारणा लिएर सबैले चाहिँ आफ्नो उत्सुक र छ संविधान सभाको चुनाव म किटी में चुनाव होना दुई हजार उनसत्तरी साल में जुन ढंग को राजनीतिक विकास भो अब तो हिसाब से जनता एट निराशा आयी जनता निराशा लियाने काम राजनीतिक पार्टी जो ढंग के चाहिए निश दू संविधान निर्माण करस निर्माण काम का तीव्रता दू पो सहमति और साथ अगड़ी बढ़् पर्थ्य तो करना न सार साल निराशजनक रूप में नयाँ वर्ष दुई सालमा सबै पार्टीहरूको बिचमा सहकारी सहमति एकता गरेर देशलाई निकास दिने संविधान बनाउने र देशलाई एउटा प्रगति र विकास र उन्नतिको पथमा अगाडि बढाउनु पर्छ नेताले त्यसो गरेनन् भने जनताले चाहिँ नेताहरू छोड्दैनन् दुई सालमा नेपालमा राजनीतिक दलहरू बिच भएको फाँट हो सालमा चाहिँ यस्तो नहोस् भन्न चाहन्छु त्यस्तै जुन नेताहरू जनताहरूले चुनेर पठाउँछन् त्यस क्षेत्रमा जनताहरूले त्यस क्षेत्रको लागि गर्नुपर्ने विकास निर्माणका कार्यहरूको साथसाथै जनताहरूको सुरक्षाको हक हितको लागि जुन संविधान सभा बनाउनु पर्ने हो तर दुई हजार उनसत्तरी सालमा संविधान सभाको चुनाव हु। हुन सकेन देशमा हडताल बन्दहरू अत्यधिक रूपमा भए जसका कारणले राजनीतिक नेताहरूले समेत जनताहरूबाट कुटाइ खानु पर्यो जनताहरूको लागि राम्रो काम गर्यो भने जनताहरूले उनीहरूलाई अवश्य पनि सपोर्ट गर्ने थिए जसरी दुई सालमा देशमा एउटा राजनीतिक उथल पुथल र चाहिँ एउटा भद्रगोल स्थिति देखियो जसरी चाहिँ अब न चाहिँ संविधान सभाको चाहिँ चुनाव भएर चाहिँ संविधान बन्न सकियो र नेपाली जनताले चाहिँ केही देशबाट चाहिँ केही निकास पाउन सके न चाहिँ जनताका अधिकारलाई चाहिँ न चाहिँ स्थापित गर्न हो सकियो होइन उनसत्तरी सालमा जसरी चाहिँ विभिन्न चाहिँ पार्टीहरूले विभिन्न दलहरूले विभिन्न जात जसरी आन्दोलन गरे जसरी ढुङ्गा मुढा आन्दोलन भएर जसरी देश अग्रगति भन्दा पनि चाहिँ पछाडि पर्ने जुन स्थिति भयो लेखियोस् र चाहिँ नेपाली जनताहरूको चाहिँ संविधान लेखियोस् र कुर्सीको मोहभन्दा पनि चाहिँ एउटा एकापसमा मिलेर नेपाली जनताको हित र चाहिँ जनतालाई कसरी हुन्छ राम्रो रा काम गर्ने चाहिँ गरिदियो हुन्थ्यो दुई हजार उनसत्तरी सालको जस्तो राजनीतिक दलहरूमा उथल पथल नआओस् शान्ति देशमा शान्ति दिगो शान्ति छाओस् भन्ने चाहन्छु सत्तरी सालमा चाहिँ सबभन्दा पहिला संविधान सभाको चुनाव होस् निष्पक्ष रूपमा र भयभ वातावरण रहित होस् संविधान सभाको चुनाव भइसके पश्चात बल्ल देशमा शान्ति हुन्छ भन्ने मलाई आशा लागेको छ र एउटा थायित्व सरकार बिना देशमा कुनै पनि विकास हुन सक्दैन आरोह अवरोहहरू धेरै त्यसो हुँदा सबभन्दा पहिला त मलाई चुनाव र एउटा थायित्व सरकारको अपरिहार्य भएको मैले महसुस गरेका छुदायिक आवाज सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा कुनै घटना दुर्घटना घटेको छ अनि सार्वजनिक चासोका विषयमा का कुनै कार्यक्रमको आयोजना गर्दै हुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर शून्य छप्पन्न पाँच नम्बर शून्य छप्पन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो डट सबैका लागि सधैँका लागि टन डट बाट पनि संचार भरेकै भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार बिदा भाई, नमस्कार एस सकियोज न